एउटा तब फुल थपिन्छ तब फूल थपिन्छ जब गमला थपिन्छ भमराहरूलाई खुसीको श्रृङ्खला थपिन्छ कोही मेरो श्रोता मात्रै पनि बनिदियोस् कोही मेरो श्रोता मात्रै पनि बनिदियोस् गजलमा शेर थपिन्छ मतला थपिन्छ भमराहरूलाई खुसीको श्रृङ्खला थपिन्छ यता सड़कहरू जीर्ण हुन्छन् भत्किन्छन् यता सड़कहरू जीर्ण हुन्छन् भत्किन्छन् उता मन्त्रीहरूको घरमा तला थपिन्छ भमराहरूलाई खुशीको श्रृंखला थपिन्छ बाटोमा कराउनेले मैदानमा कराउनु बाटोमा कराउनेले मैदानमा कराउनु थोरै भए नि खेलाड़ीमा हौसला थपिन्छ भमराहरूलाई खुशीको श्रृंखला थपिन्छ माया प्रेमको खेल प्रेमको खेल खेलेर मात्रै हेर्नुहोस् तपाईंभित्र पनि रूने कला थपिन्छ तब फूल थपिन्छ जब गमला थपिन्छ भमराहरूलाई खुशीको श्रृंखला थपिन्छ मार्मिक रोशनको चादनी गजल संग्रहभित्र संग्रहित यसै गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरी बुलबुल उपस्थित भएको छु शुभ सन्ध्या शुभ समय शुभ उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म दुईजना गजलकारहरूलाई लिएर आइपुगेको छु भोजपुरका नवीन प्रधान र उदयपुरका मार्मिक रोशन आजको बुलबुलमा मसँग हुनुहुन्छ वहाँहरूले एउटा गजल कार्यक्रम शुरूआत गर्नुभएको छ मञ्चमा विशेष गरी थिएटरमा गजल कार्यक्रम भइरहेको छ वा गजल शीर्षकको कार्यक्रमको नाम दिइएको छ हरेक तीन महिनामा हुने यो श्रृङ्खला गएको भदौ एक्काइस गते शनिबार सर्वनाम थिएटरमा सम्पन्न भयो र वा गजल सम्बन्धी विषयमा उहाँहरूसँग कुराकानी गर्दै वहाँहरूका गजल पनि सुन्छु त्यसो त यसका अभियन्ता दुई दुईजना मात्र नभई अरू गजलकारहरू पनि हुनुहुन्छ आजको कार्यक्रममा मैले दुईजनालाई लिएर आएको छु भने अन्य कुनै श्रृंखलामा फेरि अरू साथीहरूलाई पनि लिएर छु। वा गजलका अभियन्ता दुई गजलकार नवीन प्रधान र मार्मिक रोशनलाई स्वागत छ रोशनजीको त धेरै अगाडि हामीले बुलबुलमा कुराकानी पनि गरिसकेको छौं एकचोटि बुलबुलमा कुराकानीभन्दा पनि हामी बाहिर चाहिँ स्टुडियोभन्दा बाहिर चाहिँ बाहिर भेटघाट भएको रेडियोभित्र बसिएको छैन तर यहाँ रेडियोमा भेटेको हुनाले मैले चाहिँ बुलबुलमा प्रस्तुत भइसक्यो कि भन्ने सोचेको छु नवीनजी र मेरो त पहिलो भेट होला आज कोही पनि आज सबैभन्दा पहिला भेट भयो कि आज यो हाम्रो अलि अलि पहिला चाहिँ हाम्रो भेटै भएको थिएन होइन अहिलेसम्म हजुर तपाईँको आवाजको फ्यान चाहिँ म पहिल्यैदेखि नै हो तर भेटघाट भनेको चाहिँ आज पहिलो हो आवाजले भेटेको मैले नभेटेको मैले आज भेट्न पाएँ नवीनजी मलेशिया बसेर आउनुभएको रहेछ मैले यहाँ स्टुडियो बस्नुभन्दा अगाडि मात्रै थाहा पाएँ कति वर्ष बस्नुभयो म खास एक वर्षको लागि गएको थिएँ मैले कुलनेरी आर्ट्सको स्टडीको लागि गएको थिएँ अध्ययनको सिलसिलामा म एक वर्षको लागि गएको थिएँ त्यहाँ गइसकेपछि चाहिँ के भयो भने फेरि अर्को एक वर्ष थपे बणय कर एक वर्ष थपिख प्रोसेसिंग में अरु चार महीना लोर लगभग अट्ठाईस महीना चाहिए मसिया में बस ये कोलिनेरी आर्ट्स के होटल संबंधी हो विशेषकर आर्ट्स में पाक शिक्षा भाज कि विशेषकरी किचन में बस्ने काम करने को कुक अथवा सेफ बिल्कुल पास करू पास कर अनि मलेसियामा चाहिँ पढ्नु मात्रै भयो कि काम पनि गर्नुभयो त्यहाँ के हुन्थ्यो भने शिक्षा सँगसँगै प्र्याक्टिकल पनि हुन्थ्यो सैद्धान्तिक पनि हुन्थ्यो र प्र्याक्टिकल पनि हुन्थ्यो त्यहाँनिर दुइटै हुन्थ्यो चार महिना चाहिँ हामीले थियोिकल पढ्नुपर्ने हुन्थ्यो कलेजमै गएर अनि चार महिना पछाडि चाहिँ कलेजले नै हामीलाई अन द जब ट्रेनिङ ओजिटीको लागि चाहिँ एउटा कुनै पनि होटल या रिसोर्ट रेस्टुरेन्टतिर चाहिँ उहाँहरूले नै प्लेसमेन्ट गरिदिनुहुन्थ्यो हु। त्यस्तोमा चाहिँ तपाईँले पढ्नु मतलब काम गर्नुभयो ओजिटीमा हजुर होइन मार्मिकतिर फर्किन्छु म अब मार्मिक हो कि रोसन हो नाम पनि <laughs> मेरो नाम चाहिँ रोशन नेउपाने हो साहित्यिकर्मिक भनेपछि रोशनजी भन्दा पो सजिलो हुँदो रहेछ मार्मिक भन्दा त एकदमै मर्ममा गएर लाग्ने जस्तो फिल हुने कि उदयपुर कुन ठाउँ तपाईँको जन्म उदयपुर गाईघाट बुक्स गाईघाटमा हामी पहिला पनि भेटेको चाहिँ रहेछौँ चा। तर बुलबुलमा प्रस्तुत हुनुभएको रहेनछ तपाईँ एकाक्षरी काफियाका गजलहरू धेरै लेख्नुहुन्छ भन्नेसम्म थाहा छ मलाई हजुर के कसो पहिले पहिले चाहिँ अलिकति बढी त्यसमा थिए अहिले चाहिँ प्रायः सबैमा लेखिन्छ लेख्नुहुन्छ तपाईँ चट एउटा गजल लिएर बस्नुभएको छ हातमा जस्तो लाग्यो मलाई हजुर है तपाईँ पनि हुनुहुन्छ नवीनजीले पनि लिनुभएको छ नवीनजीको पहिला सुनाउनु त मलेसिया बस्दा लेख्नुभएको कि नेपाल बस्दा यो मैले यहीँ बस्दा लेखेको गजल मलेसिया बस्दा त भर्खर भर्खर सिकिँदै थियो सिक्दै हुनुहुन्थ्यो अहिले लेख्नुभएको चाहिँ कस्तो छ सुनाउनुहोस् त छातीमा पानी राखी प्याज भर्खरले सहनुपर्छ छातीमा छातीमा पानी राखी प्यास बगरले सहनु सहनुपर्छ हेर्नै नसक्ने दृश्य पनि नजरले सहन्पर्छ बर्खायाम खुब रुझाउँछ गलाउँछले बर्खायाम खुब रुजाउँछ गलाउँछ वर्षादले हिउँदमा आउँछ आधी हुरी घरले सहनु पर्छ न आऊ गरीब छु अभावले पोल्छ भनेकी हुब छु अभावले पोल्छ भनेकी हुँ तिमी हामफाली हाल्यौ रहरले सहनुपर्छ छातीमा पानी राखी प्यास बगरले सहन्पर्छ शोभावै हो ठूलो आवाज निस्किन्छ घान नपर्दा स्वभावैले ठूलो आवाज निस्कन्छ घान नपर्दा घट्टामा जब आफ्नैको चोट पत्थरले सहन्यो हावाले बगरमा छोड्यो बाढीले कहाँ छोड्ला आफ्नै ओजनको प्राप्ति हो पत्थरले सहनुपर्छ पानी राखी प्यास बगरले सहनु सहनुपर्छ हेर्नै नसक्ने दृश्य पनि नजरले सहनु सहनुपर्छ कति मिठो नआउ गरीब छु अभावले पोल्छ हु। भनेकै हु। ले हुँ तिमी हाम फालिहाल्यौ रहरले सहनु सहनुपर्छ बडा गजब कहिले लेख्नुभएको रह्यो यो भर्खर भर्खरै लेखेको करिब एक महिना अगाडि अब म रोशनजीतिर फर्किन्छु तपाईँ पनि तयार हुनुहुन्छ एउटा गजल लिएर गजल सुनेपछि अनि अरू कुरा अगाडि बढाउँछु हुन्छ म पनि नयाँ नयाँ नै भन्नुपर्छ दुई महिना जति भयो लेखेको गर्नेले यसरी गरे हाम्रो बयान गर्नुले यसरी गरे हाम्रो बयान के कुरा गर्नु म हिन्दुस्तान तिमी पाकिस्तान के गर्नेले यसरी गरे हाम्रो बयान के कुरा गर्नु म हिन्दुस्तान तिमी पाकिस्तान के कुरा गर्नु अब मैले बाँच्न पनि बहुत सोच्नुपर्छ अब मैले बाँच्न पनि बहुत सोच्नुपर्छ अब मैले बाँच्न पनि बहुत सोच्नुपर्छ मेरै दुश्मन भयो तिम्रो श्रीमान के कुरा गर्नु मेरै दुश्मन भयो तिम्रो श्रीमान के कुरा गर्नु गर्नेले यसरी गरे हाम्रो बयान के कुरा गर्नु म हिन्दुस्तान तिमी पाकिस्तान के कुरा गर्नु वर्षौं अघिदेखि जुधेका हुन् हाम्रा नजरहरू वर्ष देखी जुधे हु नजर वर्षदी जुधे हु नजर आज चिन्जान के क्रा ग आजसम्म पनि भएन चिन्जान के कुरा गर्नु गर्नेले यसरी गरे हाम्रो बयान के कुरा गर्नु म हिन्दुस्तान तिमी पाकिस्तान के कुरा गर्नु तिमीलाई भूल्ने औषधिको तलाश थियो अन्तिम शेर तिमीलाई भूल्ने औषधिको तलाश थियो तिमीलाई भूल्न सक्ने औषधिको तलाश थियो घरमै खुल्यो मदिरा दोकान के कुरा गर्नु गर्नेले यसरी गरे हाम्रो बयान के कुरा गर्नु म हिन्दुस्तान तिमी पाकिस्तान के कुरा गर्नु धन्यवाद ओहो के नवीन जी एकदम गजल छुरा को पक्की गजल प्रेमी गजल दिल में मा छु मार्मिक जी तब पूरे मार्मिक गजल लेखकर लो अलिक देश छिमेकी राष्ट्रप्रति को एटा हमी निहली रहने होना तिहार अलिकत समेटना खोजे तबाई चाहे क्या पुराने भो रोशन जी मेरो ब्याचलर चाहिँ सेकेन्ड इयरमा पुगेर अलिक स्टप जस्तै भएछ रोकिएको छ के कारणले रोकिएको के कारणले भन्दाखेरि पनि म विदेशको लागि ट्राई गरिरहेछु त्यसकै लागि अलिकति रोकिएको कोसिस भइरहेको छ विदेश भइरहेछ यता कोरियाको लागि मैले गर कोसिस गरिरहेको छु त्यस कारणले हो नाम निस्केको नाम निस्किसके हो त्यसको तयारी कहिलेसम्म जानुहुन्छ अर्को साल सायद अब फेब्रुअरीमा एउटा लड छ त्यसमा अलिकति आशा छ त्यसमा जान जान पाइन्छ कि भने जस्ट पास गरिसक्नुभयो तपाईँले भाषा परीक्षाहरू सबै सबै पास गरिसकेको सब मेडिकल पनि पास गरिसकेको त्यो भिसाको लागि अहिलेसम्म पास भएकोमा बधाई र अब आउने भिसा पनि छिटी आओस् हाम्रो शुभकामना होइन राम्रै काम पनि होस् तपाईँको लागि त्यो एउटा मैले शुभेच्छा प्रकट गरेँ एकजना मतलब विदेशबाट आउनुभएको छ एकजना विदेश जाने तयारीमा हुनुहुन्छ अहिले चा। चाहिँ के गर्दै हुनुहुन्छ नवीनजी तपाईँ म अहिले चाहिँ अब त्यही त हो जुन पाटो आफूले रोजे त्यही पाटोको कामलाई चाहिँ अगाडि बढाइरहेको छु भनेको कुकिङ नै गर्नुहुन्छ कुकको रूपमा काम गर्नुहुन्छ कहाँ गर्नुहुन्छ म खास अहिले म रेस्टुरेन्टमा डल्ले रेस्टुरेन्ट भनेर डल्ले रेस्टुरेन्ट नामको रेस्टुरेन्टमा काम गरिरहेको छु यो चाहिँ हाम्रो काठमाडौँमा दस ठाउँ छ अहिले ए चेन छ हजुर कहिलेकाहीँ पकाउँदै गर्दा पनि गजल सुनाइन्छ पकाउँदै गर्दा त अब त्यतिखेर अलिकति मिल्दैन किनकि आफ्नो व्यस्तता रहन्छ व्यस्ततामै रहन्छ तर पकाउँदै गर्दा फुर्नु चाहिँ फुर्छ चा। फुर्छ अनि के गर्थ्यो त्यति बेला सकेसम्म आफ्नै मेमोरीमा राखिराख्ने फुर्सद भएपछि अनि टिप्ने हजुर त्यसपछि लेख्ने रोशनजी तपाईँ के गर्नुहुन्छ अचेल म चाहिँ थापाथलीमा हाम्रो मरिच क्याफे छ त्यसमा चाहिँ काम गर्छु वेटरको रूपमा वेटरको रूपमा काम गर्दै हुनुहुन्छ तपाईँलाई पनि त काम गर्दै गर्दा फुर्दो हो गजल होइन म प्रशस्तै छन् त्यस्ता फुरेका गजलहरू प्रशस्तै नभनौँ दुई तिनवटा फुरेका छन् फुर्छन् त्यो त्यस्तो बेलामा फुर्दाखेरि के त्यति बेलाकै वर्तमान परिस्थिति फुर्छ कि अरू बाहिरको कुरा पनि फुर्न सक्छ त्यतिखेरको कुराहरूलाई पनि लेख्न सकिन्छ लेखिन्छ लेखाए पनि छु र बाहिरको कुराहरू पनि अब अहिले प्राय गजलहरू गैरमुसल गजलहरू चाहिँ बढी लेखिन्छ त्यसमै पनि अलिकति व्यापक कुराहरू अटाउन सकिन्छ अनि सबै कुरा अटाइन्छ आजको बुलबुलमा मसँग गजलकार नवीन प्रधान र मार्मिक रोशन हुनुहुन्छ नवीन प्रधानको जन्म भोजपुरमा भएको मार्मिक रोशनको जन्म उदयपुरमा भएको र उहाँहरू दुवैजना वा गजलका अभियन्ताहरूमध्ये हुनुहुन्छ भनेर मैले अघि भनेको थिएँ अब म त्यो सन्दर्भमा आउँछु वा गजल के हो मार्मिकजी तपाईँबाटै सुनौ वा गजल एउटा यस्तो प्लेटफर्म हो जहाँ चाहिँ नयाँ अनुहारहरू वर्षक राजधानीमा राजधानीका ठुला कार्यक्रमहरूमा नौबिन्नुभएका गजलकारहरूलाई चाहिँ हामीले समेट्ने गर्छौँ उहाँहरूलाई चाहिँ एउटा अवसर जस्तो प्रदान गर्ने गर्छौँ नयाँ अनुहार कसरी छुट्याउने त नयाँ अनुहार हामीले सोदा छुट्याउन थु, थु, सक्छौँ हामी राजधानीमा बसिसकेपछि कार्यक्रमहरूमा राम्रो प्रतिभा भएर पनि राम्रो गजल लेखेर पनि राजधानीका कार्यक्रमहरूमा नौबिनुभएका गजलकारहरूलाई चाहिँ हामी समेट्छौँ म फेरि नवीन जितेर फर्केँ कतिजना हुनुहुन्छ तपाईँहरू यसमा हामी चारजना छौँ कोको हामी तपाईँहरू दुईजना हुनुभयो मार्मिक मा हुनुहुन्छ म त्यस्तै गरी सानु कार्की धनकुटाबाट हुनुहुन्छ अनि अभिमन्यु पोखरेल उहाँको चाहिँ कता हो अर्को खाँची अर्को खाँची अर्को खाँची छन् तपाईँहरू चाहिँ नयाँ अनुहार कि पुरानो अनुहार त हामीहरू नि काठमाडौँको लागि नयाँ अनुहार तपाईँहरू पनि नयाँ अनुहार हो मार्मिक जे अलि नयाँ होइन जस्तो लाग्यो ब्रिज गरिदिने तपाईँले हजुर हजुर म चाहिँ निकै समय भयो लगभग चार वर्ष पाँच वर्षै झन्डै हुन आइसकेको लालदानीतिर अनि तपाईँहरूले नयाँ अनुहारलाई पहिचान गर्नुहुन्छ खोजी कसरी गर्नुहुन्छ खोजी चाहिँ हामीले अब कसरी सिफारिस पनि गर्नुहुन्छ उहाँ र सिफारिस गर्ने गरेपछि उहाँका गजलहरू हे हामी हेर्छौँ गजल कस्ता छन् र हामी टिमभित्र एउटा छलफल हुन्छ यो गजलहरू के छ कस्तो छ भन्ने कुराहरू र सबैलाई ठिक लागेको खण्डमा हामीलाई सहयोग हाम्रा सहयोगीहरू हुनुहुन्छ अब बाबु दाई छैन छलफल हुन्छ यो विषयमा अनि त्यसरी सनोट गर्छौँ तपाईँहरूको यो चाहिँ मतलब वा गजल चाहिँ वा गजल यति चाहिँ बुझियो नयाँ अनुहार आउने भन्ने बुझियो, बुझ्यो कहाँ र कसरी सम्पन्न हुन्छ अलिक बुझिएन यसलाई पनि प्रश्न पारिदिनुहोस् यो सम्पन्न हुने चाहिँ हाम्रो कालिका स्थान सर्वनाम थिएटरमा सम्पन्न हुन्छ र यसमा हामीलाई युट्युबमा पनि साथ दिनुभएको छ सा। सेतोपदा टिभीबाट प्रसारण पनि हुन्छ यसको कार्यक्रमको यो चाहिँ हरेक तिन महिनामा तेस्रो शनिबार सम्पन्न हुन्छ त्यसरी चाहिँ गरिन्छ त्यो यो मतलब दिउँसोको टाइममा हुन्छ अस्ति यो 21 गते पनि तपाईँहरूको भदौ एक्काइसमा कार्यक्रम भयो नवीन चाहिँ कस्तो कार्यक्रम भयो त्यो हामीले यो भदौ 21 गते दोस्रो श्रृङ्खला गरिरहँदाखेरि चाहिँ प्रायः तिनैजना स्रष्टाहरू हामीले पश्चिमका जिकाएका थियौँ हजुर बिमला पोखरेल सुर्खेतबाट हुनुहुन्थ्यो त्यस्तै गरी गणेश खनाल बुटवलबाट हुनुहुन्थ्यो विपिन खनाल चाहिँ यता आसामबाट हुनुहुन्थ्यो होइन त्यस्तै त्यस्तै होइन मैले अब एकैछिन यो गजलको कुराकानीलाई रोक्छु एकछिनपछि फेरि जोडौँला यति बेला मैले नवीनजीको गजल हातमा समातेको छु औकात अनुसार सबैले ठाउँमा रहनुपर्छ औकात अनुसार सबैले ठाउँमा रहनुपर्छ पाउजो सुनकै भए पनि पाउमा रहनुपर्छ तिमी आउँछौ मनोमानी धमिल्याएर जान्छौ तिमी आउँछौ मनोमानी धमिलाएर जान्छौ भ्यागवताह म जुनी भर तलावमा रहनु रह रह तलाव रहनुपर्छ पाउजू सुनकै भए पनि पाओमा रहनुपर्छ सहर भन्नु मान्छेहरूको लागि मात्र बनेको हो सहर भन्नु मान्छेहरूको लागि मात्रै बनेको कामकै लागि पनि गुरूले गाउँमा रहनुपर्छ पाउजू सुनकै भए पनि पाहमा रहनुपर्छ कहाँ मिल्यो र अवसर ओठमा चम्किरहने कहाँ मिल्यो र अवसर ओठमा चम्किरहने मलम बनेपछि हरवत घाउमा रहनुपर्छ पाउजू सुनकै भए पनि पाउमा रहनुपर्छ तिमी सँगै जाने रहर नभएको होइन मलाई तिमी सँगै जाने रहर नभएको होइन मलाई माझी कर्तव्य सम्झेर पनि नाउमा रहनुपर्छ औकात अनुसार सबैले ठाउँमा रहनुपर्छ पाउजो सुनकै भए पनि पाहमा रहनुपर्छ यो गजल नवीन प्रधानको गजल हो बुलबुलमा आज हामीसँग नवीन प्रधान हुनुहुन्छ र मार्मिक रोशन हुनुहुन्छ दुवैजना गजलकार वा गजलका अभियन्ता पनि हुनुहुन्छ वा गजलबारे फेरि कुरा गरौं रोशनजी हजुर के कुरा गरौँ त अब वा गजलको वा गजल, गजल हाम्रो एउटा अभियान हो र गजललाई के दिन सकिन्छ हामीले पनि भन्ने कुराहरू र राजधानीमा एउटा स्ट्रगल गरिरहँदाखेरि अलिकति यो उमेर भनेको अलिकति ऊर्जाको उमेर पनि हो हामीले गजलमा खर्च गरिरहेका छौँ कति मं भस्ति एक्स ग कार दर्शक यहाँ के टिकट लानु कि नलिकन जान पाइ कि कारम हो हमी एकदम न्यूनतम पचास रुपया शु्क राखा टिकट को रगभग सहजना को हरारी में आने टिकट उठे पैसा के खर्च करट उठे पैसा हमी हल का गजलकार कई रकम प्रदान गजलकारग्द रे पुग्न चाहिँ अहिले अहिलेको अवस्थामा चाहिँ हामीले आफ्नै गोजीबाट खर्च गरिरहेका छौँ र साथ सहयोग पाइरहेका छौँ माया पाइरहेका छौँ र अझै पाउँछौँ भन्ने आशा र सहयोग गर्न चाहनुहुन्छ होला चा। सबैलाई यो आवा एउटा एक किसिमको पनि हो सहयोग गर्न चाहनुहुनाले हामीसँग जोडिन सक्नुहुन्छ नवीनजी तपाईँ कुकिङ गर्नुहुन्छ होइन मतलब सेफ कुक के के हुन्छ यो सेफ कसलाई भनिन्छ कुकरलाई भनिन्छ पनि थाहा छैन मलाई त मैले त यसो सुनेको भरमा जनरल कुरा गरेको हो बुक चाहिँ अब स्टार्टिङ अब सुरुमा त अब हाम्रो चाहिँ प्रोफेसनल भाषा भन्नुपर्दा चाहिँ कम इज थर्ड भन्छ सबैभन्दा लास्ट अंतिम सेफ मस्टर सेफनल तबर दुईना मतलब तब दुजना रेस्टुरेट में काम करदना वेटर को रूप में एकजना कुक को रूप में अब दुख करम कर राजधानी में बस्ना सजिल अलिक आर्थिक उपार्जन का अब कार्यक्रम कर उल्टो पकेट को पैस हाल्ने गा हो अहिले वर्तमान स्थिति चाहिँ गाह्रै छ तर भोलि अब बो सहयोगी हातहरू पक्कै आउ आउनुहुनेछ यो राम्रो काम हो राम्रो कामको लागि पक्कै पनि राम्रो हुन्छ यो हाम्रो एउटा अपेक्षा छ मैले भन्न खोजेको कुन रहरले ताने तपाईँहरूलाई यसरी कुन रहरभन्दा पनि नेपाली गजल आकाशलाई चाहिँ एउटा गजललाई उत्थान गर्नको लागि जसरी हामीले हेर् हेर्नुपर्दाखेरि इन्डिया इन्डियामा गजलको माहौल हेर्नुपर्दाखेरि एकदमै राम्रो छ जहाँ एकदमै धेरै स्रष्टाहरूलाई चाहिँ अब समेट्न सक्नु भएको छ धेरै दर्शकहरू उहाँहरूले लाइभ कार्यक्रम गर्दा पनि धेरै दर्शकहरू बटुल्न सक्नु भएको छ त्यस्तै नेपालमा चाहिँ किन हुँदैन त नेपालमा दुईजना बसेर मात्रै किन गजल वाचन गर्ने यो परिप्रेक्ष्यलाई चाहिँ परिमार्जन गर्दै हामी पनि नेपालमा पनि एउटा साहित्यिक गजल साहित्यिक फाँटलाई चाहिँ उत्थान गर्नको लागि चाहिँ हामी अहिले यो नयाँ योजना ल्याएर अघि बढिरहेछौँ पक्के यो अठोट हमी सम्मान करने पर सा। नवीन प्रधान को आवाज नै वा गजलका अभियन्ताहरूको आवाज हो भन्ने मेरो बुझाइ छ र एउटा गजल मैले नवीनजीलाई दुई वर्ष तिन वर्ष मात्रै भयो लेख्न थालेको भनेपछि कनिष्ठ पुस्ताभन्दा पनि चितो दुख्दैन होला पक्कै okay. ज्ञानवाकर पौडेल ललिजन रावल त्यसै मनु ब्राजाकीहरूको बेलाबाट सुरु भएको गजलको यो अभियान अहिले कनिष्ठ पुस्तासम्म पनि फैलाउनुपर्छ भन्ने सा, जोसका साथ अझै अगाडि अलिकति आफ्नो पकेटको खर्च गरेर भए पनि अभियानमा जुट्नु पक्कै पनि गजल पारखीहरूका लागि सुखद खबर पनि हो वा गजल राम्रो होस् भन्ने हाम्रो शुभकामनासँगै म मा अब मार्मिक रोशनतिर फर्कन्छु एउटा गजल तयार छ उहाँको हातमा मैले देखिरहेको छु वाचन गरेर सुनाउनुहोस् त हुन्छ म अर्को एउटा गजल वाचन गर्छु गजल यसरी शुरूआत हुन्छ कसलाई धर्म लाग्यो खै कसलाई पाप लाग्यो कसलाई धर्म लाग्यो खै कसलाई पाप लाग्यो विधवाको सिउँदोमा मेरै औलाको छाप लाग्यो कसलाई धर्म लगो खै कसलाई पाप लगो विधवा को सीउदो में मेरे ओंला को छाप लगो हिजो उ हाथ सामे हिजो उंग हाथ सामे आज महीना बीता घरबेटी चुपचाप आज महीना बीतता घरबेटी चुपचाप लगो कसलाई धर्म लगो खै कसलाई पाप लग तिमी सुन्न सक्दिन तिमी सुन्न सक्दिनौ भन्ने कुरा थाहा पाएपछि तिमी सुन्न सक्दिनौ भन्ने कुरा थाहा पाएपछि था मलाई बोल्न सक्ने भएकोमा पश्चाताप लाग्यो कसलाई पुण्य लाग्यो खै कसलाई पाप लाग्यो विधवाको सिउँदोमा मेरै औंलाको छाप लाग्यो जसलाई दुश्मनकै सूचीमा राख्यो जिन्दगीभर जसलाई दुश्मनकै सूचीमा राखियो जिन्दगीभर जसलाई दुश्मनकै सूचीमा राखियो जिन्दगीभर मेरो कात्रो किन्न पनि उसैको अङ्गालोको नाप लाग्यो कसलाई पुण्य लाग्यो खै कसलाई पाप लाग्यो विधवाको सिउँदोमा मेरै औलाको छाप लाग्यो धन्यवाद कहिले लेख्नुभएको गजल, आ, गजल यो गजल लेखेको यो लगभग लग अढाई महिना जति भयो होला भनेपछि आज नयाँ नयाँ नै सुनाउँदै म नवीनजीतिर ना फर्केँ फेरि एउटा गजल सुन्नको लागि सहर छ छो, छो, छो, भेट्ने आश सकियो मन सकियो सहर छोडेछौ भेट्ने आश सकियो दियो दियोलाई घुम्दा घुम्दै पुतलीको जीवन सकियो भन्नेले गाउँ विकास भयो गाडी आयो भन्छन् गाउँ विकास भयो गाडी आयो भन्छन् म कसरी उत्सव मनाऊ आफ्नो आँगन सकियो भन्नेले गाउँ विकास भयो गाड़ी आयो भन्छन् म कसरी उत्सव मनाऊ आफ्नो आँगन सकियो तिमी थियो र पोमा तिमी थियौ रपो म पनि म जस्तै थिएँ जहाज पनि जहाज रहेन जब इन्धन सकियो बियोलाई घुम्दा घुम्दै पुतलीको जीवन सकियो एक बच्चा आकाश हेर्छ बाटो हेर्छ पसल हेर्छ एक बच्चा, एक बच्चा, एक बच्चा, एक बच्चा आकाश हेर्छ बाटो हेर्छ पसल हेर्छ अनाथको खेलाउना हेर्दा हेर्दै बचपन सकियो तिमीले ताक्यौ खुट्टामा गर्दन काट्यो समयले म गजलको अन्तिम शेरमा छु तिमीले ताक्यौ खुट्टामा गर्दन काट्यो समयले दुश्मनसँग पनि दुश्मनै रहेन अब मिसन सकियो सहर छोडेछौ भेट्ने आश सकियो मन सकियो दियोलाई घुम्दा घुम्दै पुतलीको जीवन सकियो धन्यवाद हामी उज्यालो रेडियो नेटवर्कको रात्रिपोधी बुलबुनमा छौँ र आज हामीसँग दुईजना गजलकार हुनुहुन्छ भोजपुरमा जन्मनुभएका नवीन प्रधान भर्खरै गजल वाचन गरेर सुनाउनु भयो उदयपुरमा जन्मनुभएका मार्मिक रोशन दुवै युवा काठमाडौँमा गजललाई निरन्तर हौसला प्रदान गर्ने उद्देश्यले आफू पनि लेख्दै हुनुहुन्छ र आफू जस्तै नयाँ अनुहारहरूलाई चिनाउने अभियानमा पनि सक्रिय हुनुहुन्छ वा गजल अभियानमा वा गजल कार्यक्रमको बारेमा पनि हामीले कुराकानी गर्यौँ अरू कुराकानी पनि केही बेरमा गर्नेछौँ तपाईँ उज्यालो सुन्दै गर्नुहोला को इस तरह जला रखना अपनी भी खबर रखना भी पता रखना अपनी भी खबर रखना पछा रखना रातोको भटक देता मुझ दुशर है, है पहलुने दिल ते बिना रखना पहलु म दिल तेरे बिना जुमरा सिधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क जवानीमा बित्यो कियो जवानीमा बित्यो कि जवानमा बित्यो खेलाडीहरूको जीवन मैदानमा बित्यो परदेश गएको छोरो कहिल्यै परदेश गएको छोरो कहिल्यै फर्केन आमाको बुढो शरीर दलानमा बित्यो खेलाडीहरूको जीवन मैदानमा बित्यो महलको बालक सफा सुभगर देखिन्छ महलको बालक सफा सुग्गर देखिन्छ यता आफ्नो त बचपन सिङ्गानमा बित्यो खेलाड़ीहरूको जीवन मैदानमा बित्यो कसैले सोध्यो मलाई तिम्रो बारेमा कसैले सोध्यो मलाई तिम्रो बारेमा मेरो जिन्दगी तिम्रै बयानमा बित्यो खेलाडीहरूको जीवन मैदानमा बित्यो एका बिहानै तिमीसँग के भेट भयो एका बिहानै तिमीसँग के भेट भयो बाँकी पूरै दिन त मुस्कानमा बित्यो जवानीमा बित्यो कि जवानमा बित्यो खेलाडीहरूको जीवन मैदानमा बित्यो मार्मिक रोशनको चाँदनी गजल संग्रहबाट यो गजल वाचन गरेर तपाईलाई फेरि स्वागत गर्दैछु म बुलबुलमा उज्यालो रेडियो राडि, नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा छौं हामी र बुलबुलमा आज मसँग दुईजना अतिथिहरू हुनुहुन्छ नवीन प्रधान र मार्मिक रोशन दुईजना गजलकार हामीसँग हुनुहुन्छ युवा गजलकार भोजपुरमा नवीन प्रधान जन्मिनु भएको उदयपुरमा मार्मिक रोशन जन्मिनु भएको उहाँहरूले वा गजल अभियान चलाइरहनु भएको छ गएको भदौ एक्काइस गते वा गजलको दोस्रो श्रृङ्खला सम्पन्न भयो भन्नेसम्म मैले थाहा पाएँ पहिलो श्रृङ्खला कहिले भएको थियो नवीनजी हाम्रो पहिलो श्रृङ्खला चाहिँ असार एक्काइस गति भएको थियो हाम्रो दोस्रो श्रृङ्खला खासमा यो असोज एक्काइस असोजको तेस्रो हप्तामा हो तर दसैँ पर्ने कारणले चाहिँ हामीले एक महिना अगाडि यो दोस्रो श्रृङ्खला गऱ्यौँ ए ए अनि पहिलो कार्यक्रम चाहिँ कसरी भएको छ त मार्मिकजी पहिलो कार्यक्रम चाहिँ हाम्रो शब्दयात्री एउटा पुस्तक विमोचन कार्यक्रम थियो त्यसमा चाहिँ विमोचन गर्दाखेरि चाहिँ पाँचजना गजलकारहरूलाई उभ्याउने कुरा भएको थियो स्पन्दन साहित्य मञ्चले त्यस त्यसका लागि चाहिँ नवीन प्रधान म अनि त्यस्तै गरी रूपक अनि मिलु मेघ र त्यसपछि हाम्रो धनकुटाबाट सुरेश कार्कीलाई उभ्याउने कुरो भएको त्यसपछि अनि हामी अलिकति नजिक ते अ कार्यमला हम निरंतरता क्यों में छलफल भर देखो पहलो कारो खाल वार्षिक वर्षभरी करने तीन चार चोटि भोचे सुरून होम में जोड़िए सभी जानना भेट भागका नाम दूं अम दिए इस निरंतर दूसर भाग भाई दोसो कारक्रम कसरी संपन्न भो सजिल मतलब तब लगानी किग्य इसी बुझ सोध लगानी त पुगेन हामीले आफ्नो आफ्नो तर्फबाट खर्च गऱ्यौँ र यसको लागि हामीलाई खुशी पनि छ किनभने हामीले गजल गजलका लागि हामीले केही गर्न गर्दैछौँ र आगामी दिनमा नि गरिरहनेछौँ नवीनजी पहिलो र दोस्रोको कार्यक्रमको फरक के पाउनुभयो हामीले पहिलो श्रृङ्खलामा चाहिँ टिकट गरेका थिएनौँ किनकि एउटा पुस्तक विमोचन पनि थियो र त्यो कार्यक्रम चाहिँ एउटा आधारशिला मात्रै बन्यो सुरुवाती चरणमा हामीले यो कार्यक्रमलाई यसरी निरन्तरता दिन्छौँ भन्ने सोच पनि थिएन र यो वा गजल रहन्छ भन्ने सोच पनि थिएन पछि छलफल गर्दै जाँदाखेरि हामीले वा गजल नाम राखेर हामी चार पाँचजना मैलेतिर बाबु त्रिपाठी दा दाजुलाई मैले सम्झेँ हाम्रो विशेष अब सल्लाहकार हुनुहुन्छ उहाँहरू उहाँहरूले यो सल्लाह नदिनु भएको भए सायद यसरी हामी दोस्रो चरणमा आइ पनि पुग्ने थिएनौँ होला उहाँको साथ सहयोग नभएको भए त्यसकारण मैले बाबु त्रिपाठी दाजुलाई सम्झेँ अब तेस्रो कार्यक्रम कहिले हुन्छ त अब हाम्रो तेस्रो कार्यक्रम मङ्सिर एक्काइसी गते हुन्छ मार्मिक रोशनजी गजलको मात्रै यस्तो कार्यक्रम राजधानीमा कति छन् राजधानीमा त प्रशस्तै छन् अझै यो धारहरू छन् होइन गुटहरू छन् त्यसको कारणले यति चाहिँ भन्ने मलाई यकिन भएन तर प्रशस्त छन् तपाईँहरूको गुट छ कि छैन त होइन हाम्रो त गुट छैन त्यस्तो किसिमको छैन हामीले त चुपचाप लेखिरहन्छौँ र सामाजिक सञ्जालहरू पनि त्यस्तो किसिमको हामीले कुनै पनि टिप्पणी गरेका यतिको धार हुँदै हुँदै हुँदा हुँदै किन लेख्नुभएको त किन ल्याउनु भएको त अर्को कार्यक्रम कार्यक्रम एउटा माग पनि हो र गजलको लागि एउटा उत्थानको एउटा ठुलो जग पनि हो जस्तो लाग्छ हाम्रो कार्यक्रम यसरी ल्याउनु भयो हजुर जी अर्को गजल सुनाउनु खोज्नु भएको टोलाउनु भयो तपाईँ होइन हामी यो कुरा गरिरहँदाखेरि चाहिँ अब गजलको कार्यक्रम हो गजल पनि सुनाउनुपर्छ ल म गजलै सुनाएँ हजुर अब त धेरै सोचेर मात्रै मैले पनि गर्नुपर्छ अब त धेरै सोचेर मात्रै मैले पनि गर्नुपर्छ सिसा बनेपछि को कोसँग दुश्मनी गर्नुपर्छ अब त धेरै सोचेर मात्रै मैले पनि गर्नुपर्छ सिसा बनेपछि को दुश्मनी गर्नुपर्छ बहुत मुस्किलले यस्तो अवसर पाएको छु बहुत मुस्किलले बहुत मुस्किलले यस्तो अवसर पाएको छु सफर हो पाउ काँडामा राखेर नि गर्नुपर्छ सफर हो पाउ काँडामा नै काँडामा राखेर नै गर्नुपर्छ सिसा बनेपछि कुकुरसँग दुश्मनी गर्नुपर्छ मलामीले थाहा नपाउन् मैले सास फेरेको मलामीले थाहा नपाउन् मैले सास फेरेको कतिपय काम यस्ता छन् नभनी गर्नुपर्छ कतिपय काम यस्ता छन् नभनी गर्नुपर्छ सरले यस्तै पढायो मलाई पनि के गर्नु म गजलको अन्तिम शेरमा छु सहरले यस्तै पढायो मलाई पनि के गर्नु मनले त बदमासी नगर भन्छ नि गर्नुपर्छ मनले त बदमासी नगर भन्छ नि गर्नुपर्छ अब त धेरै सोचेर मात्रै मैले पनि गर्नुपर्छ सिसा बनिएपछि कोसँग दुश्मनी गर्नुपर्छ कसले सिकाएको तपाईँहरूलाई गजल लेख्न पहिला मैले सिकाउँदा सिक्दै थिएँ भन्नुभएको थियो अघि गजल मैले मेरो बेस भन्नुपर्दा त कविताबाट मैले पहिला स्कुल लेभलबाटदेखि कविता लेख्थेँ त्यसपछि म उता भोजपुर बहुमुखी क्याम्पस पढ्दै गर्दाखेरि एउटा टुक्रिएको मुटु भन्ने गजल सङ्ग्रह मैले युवराज भुजेलदाईको भेटेको थिएँ मेरो हातमा पढेको थियो अनि त्यो पढ्दै गर्दा चाहिँ हामी पनि किन यस्तो लेख्नु नजान्ने किन नसिक्ने भन्दै गर्दा गजल भनेर लेखिन्थ्यो तर त्यसै अहिले जे मैले बुझेँ त्यो त्यो गजल थिएन र गजल भनेरै लेख्न थालेको चाहिँ त्यही दुई तिन वर्ष भयो त्यति पहिलो गजल तपाईँलाई यो ठिक भयो कि भएन भनेर जाँच्न कसलाई पठाउनु भयो मैले पठाउनुभन्दा पनि अब पढ्दै गइयो गजलको बारेमा अब त्यो फा क्षेत्रमा लागिसकेपछि यसको के रहेछ त नियमहरू के रहेछ यसको खास के के चाहिने रहेछ के के तत्त्व चाहिने रहेछ के के तत्त्व मिल्नुपर्ने रहेछ गजल बन्नलाई भन्नेतिर त्यतातिर पढ्दै अध्ययन गर्दै गइयो त्यसपछि खासै अरूलाई त पठाइएन यो गजल भयो भएन भनेर तर आफैले नियमहरू पढ्दै गइयो यो विषयमा थाहा पाउँदै गयो र पछि आफूले त्यो पहिला लेखेको हेर्दाखेरि चाहिँ भएनछ भन्ने लाग्यो आफैलाई रोशनजी पक्कै गजल वाचन गर्नलाई कुरे कुरेर बस्नुभएको छ है कुराभन्दा बुलबुलमा अलिक गजल पनि बढी गरौँ भनी मलाई लोगो लागिहाल्छ एउटा सुनाउनुहोस् त म एउटा गजल सुनाउँछु यो चाहिँ लगभग एक वर्ष जति भयो होला लेखेको मलाई यो कुरा भन बाटुली कसरी हुन्छ मलाई यो कुरा भन बाटुली कसरी हुन्छ तिमीलाई देखेपछि खुल्दुली कसरी हुन्छ मत यह भन बाटुली कसरी होबर नगरी बिहे करे ठीक खबर नगरी बिहे करे ठीक तर मेरे प्रेमी का तिम्री बेहूली कसरी हो तर मेरे प्रेमी का तिम्री बेहूली कसरी होना बाटुली कसरी हो तिमी देखे खुलदुली कसरी होिंदगीभर बहुत लगानी मया में जिन्दगी भर बहुत लगानी गरिएछ मायामा जिन्दगीभर बहुत लगानी गरिएछ मायामा सोच्दैछु तिमीबाट असुली कसरी हुन्छ मलाई यो कुरा भन बाटुली कसरी हुन्छ तिमीलाई देखेपछि खुल्दोली कसरी हुन्छ आज तिम्रो वरिपरि घुमे भोलि अन्तै घुम्छु अन्तिम शेर आज तिम्रो वरिपरि घुमे भोलि अन्तै घुम्छु आज तिम्रो वरिपरि घुमे भोलि अन्तै घुम्छु म एक भमरा हुँ मैले नडुली कसरी हुन्छ मलाई यो कुरा भन बाटुली कसरी हुन्छ तिमीलाई देखेपछि खुल्दोली कसरी हुन्छ धन्यवाद कति मिठो गजल एकदमै राम्रो गजल लेख्नुहुँदो रहेछ तपाईँले मलाई अब सुन्दै सुन्दै जाँदा यति भन्नै मन लाग्यो है दुई हजार चौहत्तर साल वैशाखमा चाँदनी गजल सङ्ग्रह तपाईँको प्रकाशित भएको रहेछ दुई वर्ष पनि बढी भइसक्यो अब त हजुर त त्यसपछि निरन्तर लेखिरहनु भएको छ कति पुगे गजलहरू यति नै पुगे भन्ने चाहिँ छैन तर एउटा गुणस्तरको हिसाबले हेर्ने भन्दा हेर्दाखेरि चाहिँ कमै छन् जस्तो लाग्छ मलाई चाहिँ सय जति पुगे कि गुणस्तरमा सय छन् भनेपछि यति नै छन् भन्ने छैन भन्नु त तिन चार सय पुग्यो होला अरू त अब त्यस्तो त पुग्यो होला के गर्ने सधैँ लेखिरहेर रा। त्यस्तो ठुलो यही गरौँला भन्ने त सपना छैन तर गजलमा सानो योगदान दिन सक्यो भने पनि आफूलाई ठुलो कुरा भएको मान्नेछ मार्मिक रोशनले गजल पढिरहनु हुँदाखेरि नवीनता झस्किरहनु भएको थियो त्यो सेयरसँग एकदम एकदम शेयर आए कि जो एकदम रामो सेयर लेख् वहाँ हम मित्रता निके अगड़ी देखी हो हम तीनजा निके अगड़ी देखी को हमी संगे कार्यों को गजल को पेलदी म एकदम फ्य हो राो लेख् तीर में अलग पिछाड़ी लेखे गजल नगर पिछाड़ी लेकें गजल फिर सुन्न पर्यट्य मार्मिकजी अट्टी तीर लग्स रहा फैन हो फैन भैस तुनाछ झुप्पड़ी को नजर त महल में बसे झुप्पडी को नजर त महल में बसे महल सूर्यमंडल में बस को झुप्पडी को नजर तो महल में बसे महल सूर्य मंडल में बस मेरो घर को आगो निभौला न निभौला मेरो घरको आगो निभाउला ननिभाउला आगो लगाउने मान्छे दमकलमा बसेको छ झुपड़ीको नजर त महलमा बसेको छ लाग्छ महल भने सोहरे मण्डलमा बसेको छ अरे त्यो स्याल कहिल्यै शेर बन्न सकेन अरे अरे त्यो स्याल कहिल्यै शेर बन्न सकेन अरे त्यो स्याल कहिल्यै शेर बन्न सकेन बस्न त स्याल पनि जंगलमा बसेको छ झुपडीको नजर त महलमा बसेको छ लाग्छ महल भने सूर्य मण्डलमा बसेको छ एक नसा दिने चीज तिमी दिलमा बसेकी छौ एक नशा दिने चीज तिमी दिलमा बसेकी छौ एक नशा दिने चीज तिमी दिलमा बसेकी छौ एक नशा दिने चीज बोतलमा बसेको छ झुपड़ीको नजर त महलमा बसेको छ लाग्छ महल भने बसे सोर्यामण्डलमा बसेको छ म यसकारण नियमित ग्राहक बनेको हं अन्तिम शेर म यसकारण नियमित ग्राहक बनेको हंँ म यसकारण नियमित ग्राहक बनेको हं मलाई मनपर्ने मान्छे पसलमा बसेको छ झुपड़ीको नजर त महलमा बसेको छ लाग्छ महल बडो गजब आजको बुलबुल नै गजब रह्यो वा बुलबुल रह्यो भन्छु म अब किनभने वा गजलका अभियन्ताहरू हुनुहुन्थ्यो नवीन प्रधान र मार्मिक रोशन दुईजनालाई आज मैले प्रस्तुत गरेँ भोजपुरका नवीन प्रधान र उदयपुरका मार्मिक रोशन अब हामी लगभग अन्त्य अन्त्यतिर छौ तपाईँहरूलाई वा गजलको बारेमा सोध्न मन लाग्यो कसैलाई सम्पर्क गर्न मन लाग्यो तपाईँहरूसँग भने कसरी सम्पर्क गर्ने रोशनजी हामीलाई सम्पर्क गर्न एकदम सजिलो छ सा, फेसबुकमा मेरो नाम मार्मिक रोशन नेपाली अथवा इङ्ग्लिसबाट जेबाट सर्च गर्नुभए पनि भेट्नुहुन्छ र नेपालीमा म बढी अलिक एक्टिभ रहन्छु त्यसमा सम्पर्क गर्न सक्नुहुन्छ र मेरो इमेल आइडी मार्मिक रोशन पनि सम्पर्क गर्न सक्नुहुन्छ र वा पेज पनि हामीले बनाएका छौँ त्यसमा पनि त्यसलाई पनि लाइक गरेर सम्पर्क गर्न सक्नुहुन्छ नवीनजी तपाईँलाई कसरी खोज्ने फेसबुकमा नवीन प्रधान अङ्ग्रेजीबाट नाम छ त्यहाँ धेरै आयो भने तपाईँहरूले मेरो इमेल प्रधान नवीन सर्च गर्नुभयो भने चाहिँ ठ्याक्कै मेरो फेसबुक भेट्नुहुन्छ त्यहाँ फेसबुकमा तपाईँहरूले सम्पर्क गर्दा पनि हुन्छ र हाम्रो वा गजलको पेजमा तपाईँहरूले सम्पर्क गर्दा पनि हुन्छ हस् तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद हस् धन्यवाद यह अवसर का हमें कई भौका पायां रहा गजल को गजल को ठूल अवसर भी हो रजूवादा अवसर दूस यो अवसर अब भोलि का दिन हम कार्यम फेरी फेरी पाने अवसर का हजूला धन्यवाद हवस् आजका दुई गजलकार नवीन प्रधान र मार्मिक रोशनसँगै आजको बुलबुलबाट उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत किमिरी बुलबुल अब विदा हुँदैछौ जाँदा जाँदै म भोजपुरका नवीन प्रधानको एउटा गजल वाचन गर्दै शुभरात्री भन्छु बच्चालाई नि पक्कै होइन खेल्ने मन नभएको सायद बुझ्यो आफ्नो घरमा आँगन नभएको हैसियत सम्झिएन सिओले समुद्र पस्नु हैसियत सम्झेन सियोले समुन्द्र पस्नु अगी गय। जहाजको पनि ना कहाँ हो र ओजन नभएको सायद बुझ्यो आफ्नो घरमा आँगन नभएको हामीलाई धनी लाग्ने देश पनि गरी रहेछ हामीलाई धनी लाग्ने देश पनि गरीब रहेछ विमानमा परदेशी आउँछ कफन नभएको सायद बुझ्यो आफ्नो घरमा आँगन नभएको अब हाम्रै सम्बन्धको दिए हुन्छ उदाहरण अब हाम्रै सम्बन्धको दिए हुन्छ उदाहरण किन देखाउन दुई कि किनार मिलन नभएको बच्चालाई नि पक्कै होइन खेल्ने मन नभएको सायद बुझ्यो आफ्नो घरमा आँगन नभएको एउटा इरानी चराबु